आज मैले गहना नि? एक पटक सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चारीबाट ल्याएको नि त्यो पनि भनिराख्नु पर्छ र हो हामी कहाँ ग्रह दशा राशि अनुसारका रत्नहरू सुनसादीका गरी सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने ग्रह सहर जानकारी गराउँदछौ सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्साद चितोवन फोन शून्य छपन्न छ छा बयानब्बे दुई सय उनासय मोबाइल अन्ठानब्बे चार एकाउन्न बिस नौ सय असी अनुप लामी छाने स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघ हर्चमा अर्पण समर्पणको एउटा रमाइलो बल साइली राजा हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति राजनी तपाईँको साथमा छ म प्रतीक्षा तपाईँ थाहा नै छ अर्पण समर्पणको श्रृङ्खला लिएर हामी हरेक दिन दिउँसो दुई को अर्पण समाचार लगत्तै आउने गर्छौँ तपाईँकै सम्झना आफन्तसम्म पुर्याउनको लागि र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटाबाट तपाईँको लागि आज पनि हामीले खुल्ला गरिसकेका छौँ खुल्ला हुन्छ दुई बजेको अर्पण समाचार लगत्तै करिब करिब तिन बजेसम्म तपाईँकै लागि तपाईँकै सम्झना आफन्तसम्म पुर्याउनको लागि र तपाईँलाई आउन मन लागेको छ लाइन मा फोनलाइनमा हामीसँग कुराकानी गर्न मन लागेको छ साथीसङ्गीको लागि कसैको लागि कुनै सन्देश छ भनेदेखि आउनुहोला दुईवटा बाटो खुल्लै छ र आज फोन उठाउनको लागि निक निकै निक तयार भएर बसिराख्नु भएको छ र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँले विशेष गरी हरेक क्याटागोरीका गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ र आज भने विशेष गरी मैले नेपाली सुगम सङ्गीतका गीत सङ्गीतहरू तपाईँको लागि लिएर उपस्थित भएको छु र अनुप सुन चाँदी पसलले आजको कार्यक्रमसँग सहकार्य पनि गरेको छ तपाईँहरूलाई जानकारी गराउनुपर्छ पूर्वी चितवन केही विश्वासिलो जासलको रूपमा रहेको छ अनुप सुनचाँदी पसल तपाईँले ग्रहदशा त्यस्तै गरी राष्ट्रियअनुसारका रत्नहरू चाहिएको छ सुपथ मूल्यमा सुनचाँदीका गरगहनाहरू खरिद बिक्री गर्नु परेको छ भने तपाईँले सम्झिनुहोला अनुप सुनचाँदी पसललाई कम्प्युटर प्रणालीद्वारा नाप्तोल पनि गरिन्छ अनुप सुन्चाँदी पसलमा सुनचादीका गरी गहनाहरू त्यसैले एकपल्ट कसै जानुहोला अनुप सुनचाँदी पसल जुन नया रोड पर्सामा रहेको छ फोन नम्बर शून्य छ चाप बयानब्बे दुई सय उनासी से रहेको छ प्रोभाइडर हुनुहुन्छ अनुप लामिछाने उहाँसँग तपाईँले फोन गरेर अझ धेरै जानकारी लिनुहोला र यति बेला भने कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिलाइ छ मलाई म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार नमस्कार हजुर अनि त्यतिकै बसिरहेको बेलामा हाम्रो एक्टिभिटिज केही छ त्यस्तो अनि त्यस्तै हो है ल ठिकै छ आज मैले केही भन्नुहोस् केही गर्नुहोस् भन्यो भने गर्नुपर्छ भनेर केही छैन भन्नुभएको मेरो पनि भइसक्यो आज अरू पनि समर्पणमा आउनु भएको छ हाम्रो रोशनजीले सम्झिनुहुन्छ काकसलाई काकसलाई सम्झिनुहुन्छ हजुर सम्झिनुहुन्छ ककाशलाई ए सर्वप्रथम मेरो के अरे मलेसियामा रहनुभएको इन्द्रलाल मामालाई अनि मेरो मामाको घर परिवार उसलाई अनि अर्पण एफएम परिवारलाई म रोसन भनेर चिन्ने नचिन्ने हुन्छ रोसन आउनुभएको आउँदै गर्नुहोला अहिले भने बिदा हुन्छ है नमस्कार रोशन हुनुहुन्थ्यो यति बेला सिद्धि आउनु भएको थियो र अर्को श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ है राजले मलाई पनि ढिला नगरिकन स्वागत गर्छु नमस्कार हुनुहुन्छ कस्तो हजुर बल्ल बल्ल सुने मैले त राजदाले सुनिराख्नु भएको छ मिलाइ पनि राख्नु भएको छ अनि शान्ति जी के एकदम एकदम शान्ति अर्पण कतिको सुन्नुहुन्छ धेरै माया पनि गर्नुहुन्छ है ल ठिकै छ अनि हाम्रो शान्तिजीलाई रेडियो सुन्नको अभाव घरमा काम गर्नकोला के गर्न मन लाग्छ रुचिको विषय भन्दाखेरि चाहिँ तपाईँले तपाईँभित्र छ आफूभित्र यो चाहिँ मैले यो चाहिँ गर्न सक्छु के गर्नु ठाउँ पाइनँ भन्ने त्यस्तो केही छैन मलाई अब नयाँ नयाँको अब भ्रमण गर्न सुन्दै काम गर्दै गर्दाखेरि कुनै बेलामा बोहर लाग्छ कतै घुम्न जान पाए पनि कस्तो आनन्द हुन्थ्यो होला जस्तो लाग्छ है ठिकै छु फ्रेस पनि गर्नुपर्छ अनि टेक्निसियनमा हुनुहुने राज दादाको लागि हजुरको लागि अनि खोराकमा बस्नुहुने सम्पूर्ण खोराकीहरूको लागि अनि मकनपुरमा हुने अनि काँक्रामा बस्नुहुने सम्पूर्णको लागि अनि लोथलमा हुनुहुने मेरो मम्मीको लागि अनि दाई भाउज्यू अनि मेरो बहिनी पार्वतीको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ शान्ति कार्यक्रममा आउनु खुसी लाग्यो आउँदै गर्नुहोला अहिले भने बिदा हुन्छ है हस् नमस्ते नमस्कार शान्ति जे हुनुहुन्थ्यो यति बेला कोराकदेखि भएको थियो र अर्पण समर्पणको श्रृङ्खलालाई अनुप सुन्चादी पसलले आज सहकार्य गरेको छ तपाईँहरूलाई सुनचादीका गर्गहना चाहिएको छ भने तपाईँहरूले सधैँ सम्झिनुहोला अनुप सुन्चादी त्यहाँबाट तपाईँहरूले आकर्षक डिजाइनको सञ्चाका गरगहना ग्रहदशा राशिअनुसारका रत्नहरू त्यस्तै गरी कम्प्युटर प्रणालीद्वारा नापतोल पनि गरिन्छ त्यसो त अहिले हरेक सोचाधी पसलमा कम्प्युटर प्रणाली सुरुवात भइसकेको छ चलिराखेको छ र तपाईँले अनुप सोचाधी पसलबारे पनि त्यो सुविधा लिन सक्नुहुनेछ एकपटक अवश्य जानुहोला जुन नयाँ रोड पर्सामा रहेको छ यति बेला अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा निकै नै कणप्रिय आवाज तपाईँको माझमा राख्न चाहन्छौ निकै नै चर्चामा रहेको गीत हो र यति बेला अर्पण समर्पणको यो बसाइमा तपाईँकै लागि राख्छु तिमीले भन्थ्यौ भुल्दिन म तर बिर्सिगायौ बोलदेन मिर्सी गय तिमले भन्थ्यौ बुलदीन मिर्सी गय्रो बाचा का समे तिमले भो बुल तर बिर्सी गयो हम्रो बाचा का सम तिमले तोड़ पापी मन को चाल ठिक उता माया पापी मन को चाल माया अंकुशे को जाल न सचने ली झूठो माया देख आयो हम बच्चा तक तिमले तोड़ी दी तिमले भन्थ्यो भुल्दिन म तर गयो तिमीले भन्थ्यो भुल्दैन म तर बिर्सिगयो हाम्रो बाछा कसम कर्तले तोडिदियो बिछोड की न पारनू ओ सहान लाई गारो हुंच बिछोड की न पारनू स्वांग रची बे अर्थ को आसु की न जारनू के गरी न जानै सुब्वे माय भनी मार्यो हम रो वाचा कसम कतैं तिमले तोडिदियो तिमले भन्थ्यौ भुल्दिन मा तर बिर्सिग्यौ तिमले भन्थ्यो भुल्दिन मार बिर्सि गयौ हाम्रो बाछाका सम्कतै तिमले तोडिदियो भन्थ्यो भुल्दिनँ म तर बिर्सिका यो हाम्रो बाजा कसम कतै तिमीले भुलेकायो बिर्सिकायो निकै नै आकर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो तपाईँको मनको रेडियो रेडियो अर्पण एक र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट लगइन गरेर पनि विश्वको जुनसुकी कुनाबाट सुनिराख्नु भएको छ र तपाईँको सम्झना तपाईँको आफन्तसम्म पुर्याइराखेका छौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य र शून्य तपाईँलाई सुन्चाधिकार गर्नु चाहिएको छ राशिअनुसारका रत्नहरू त्यस्तै गरी कम्प्युटर प्रणालीद्वारा नापतुल गर्ने ठाउँको खोजीमा हुनुहुन्छ भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला अनुप सुनसानी पसललाई जुन नयाँ रोड पर्सामा रहेको छ पूर्वी चितवनकै विश्वासिलोको विश्वासिलो जासरको रूपमा अगाडि बढिराखेको छ अनुप सुनसानी पसल तपाईँ पटक अवश्य जानुहोला फोन नम्बर शून्य छप्पन्न हुनुहुन्छ अनुप लामिसा तपाईँले उहाँसँग पनि फोन गरेर अझ प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ र सुन गरगहना र त्यसमा पनि आकर्षक डिजाइनका सुनचादीका गरगहनाहरू तपाईँलाई चाहिएको छ भने चाहिँ तपाईँले अनुप कोही साथी हुनुहुन्छ मेरो पनि ठिक छ किन अलि सानो सानो सोले बोल्नु भएको छ त के भएर केही पनि भएको छैन अनि हाम्रो सविताजीले रेडियो अर्पण कतिको सुन्नुहुन्छ एकदमै सुन्नुहुन्छ अनि रेडियो अर्पण सुन्न छोडेको बेला अलिकति फुर्सद भएको बेला तपाईँलाई चाहिँ के गर्न मन लाग्छ कामहरू गर्नुहुन्छ के काम गर्न सबभन्दा बढी मन लाग्छ तपाईँलाई फुर्सदको समयमा ए घरको काम है ल ठिकै छ राम्रोसँग बस्नुहोस् राम्रोसँग काम गर्नुहोस् हामीलाई यसै गरी माया गरिराख्नुहोस् है अनि हजुर अर्पण समर्पणमा आउनु भएको छ को कसलाई सम्झिनुहुन्छ हजुर हुन्छ कार्यक्रममा आउनुभयो सविधा खुसी लाग्यो अहिले भने तपाईँ बिदा हुन्छ है ल नमस्कार सविता हुनुहुन्थ्यो यति बेला कोठारदेखि आउनु भएको थियो रमर्पणको श्रृङ्खलामा आफ्ना आफन्तलाई सम्झिनको लागि सन्देश दिनको लागि अर्को साथी पनि हुनुहुन्छ भन्ने इचारा पाइसकेका छु म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज मसम्म त आइपुगेन त कहाँबाट भन्नु पऱ्यो रोसनी भन्नुभयो हो कहाँबाट किन हाम्रो रोशनीजीको आवाज एकदमै मधुरो आइरहेको छ सानो आइरहेको छ के गर्दै हुनुहुन्छ कता हुनुहुन्छ र ओहो निकै डिस्टर्ब आएको छ आज अर्पण समर्पण मार्फत सम्झिनुहुन्छ कसलाई फटाफट सम्झिनुहोस् धन्यवाद ल हुन्छ अहिले पनि बिदा हुन्छु नमस्कार रोश्ने जे हुनुहुन्थ्यो उहाँको आवाज स्पष्टसँग बुझ्न त सकेनौँ तैपनि छुट्टो मिठो कुराकानी गर्ने कोसिसमा रह्यौँ हामी र अर्पण समर्पणको श्रृङ्खलासँगै हुनुहुन्छ आजको अर्पण समर्पणको श्रृङ्खलामा नेपाली सुगम सङ्गीतका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र अनप सुनसादी पसलले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई मैले जानकारी पनि गराएर राखेको छु र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा फेरि पनि अर्को एउटा सुमधुर आवाज नै तपाईँको माझमा राख्न चाहन्छु निकै नै गणप्रिय आवाज छ तपाईँको मनलाई पक्कै पनि सुन्छ यो आवाजले यति बेला राख्छु तपाईँकै लागि माया अंत सारा सकसु मना एकले पारा बिंती माया न मारा जाने जाना घर अंत सारा सको काड़े तरले पारा बिंती मन जाने जाना रिसाई हेरा बरू को गोभा रि हेरा बरू नहेरे को भन्दा जे नई बोला सास आिमु बोली सुंदा करी कर बदनाम कर बिंती बाहर नारा मेरो जान जुनी तिमला ये तिमला मै लौना भाग्य चाहद रहे कर्म को फल चिट्ठीपत्र चात रही फाला नहीं जाना माया मना एक्ल पारा बिंती मया न मारा जाना घर अंत सारा सको काड़े तरली बारा बिंती आज मैले गहना नि? एक पटक घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चादीबाट ल्याएको भरिराख्नु पर्छ र हो हामी कहाँ ग्रह गर, दशा राशि अनुसारका रत्नहरू सुनसादीका सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने कुरा छ बयान सय मोबाइल अन्ठानब्बे चार एकाउन्न बिस नौ सय असी प्रोपराइटर अनुप लामी छाने श्री कयरखोला कालिका जल उपभोक्ता संस्था जुटपानी चितवनको सूचना यस श्री कयरखोला कालिका जल संस्थाको अठार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 हे स्कुल बोर्डिंग क्याम्पसलाई जे जे कुरा चाहिन्छ स्कुल बोर्डिंग क्याम्पसलाई जे जे कुरा चाहिन्छ थाहा छैन न हजुरलाई एकै ठाउँमा पाइन्छ न्यू नेशनल बुक्स एन्ड द स्टेशनरी जाउँ सधैँ समझेर सौराचो घरि घरि न्यू नेशनल बुक्स एन्ड द स्टेशनरी जाउँ सधैँ समझेर सौराचो घरि घरि जाउँ सधैँ समझेर हामी कहा, सरकारी बोर्डिंग तथा धार्मिक्ड एन टी सी एनसिल्ज कार्ड्य बिक्री संपर्क बुक्स एंड स्टेशनरी रत्न शून्य छप्पन उन्नाइस मोबाइल अंठानब्बे अब यस घाइतेको सम्पूर्ण जिम्मेवारी भवन निर्माण व्यवसाय सङ्घले नै लिन्छ होइन त दाई ल ठेकदार साहब मैले त यो घर बनाउनु अघि भवन निर्माण व्यवसाय सङ्घबाट स्वीकृति लिएकै छैन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 तिमी मलाई त्यो नि हो भए बिहे ना मा एकैछिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक लै हाल्छु नि हजार हमारा सेवाहर पल्सर दुई सी सी एन एस बाइक दुई सी सी सी का पलसर बाइक मज राधिक बिक्री एक पचीस सी सी एक सचास सी सी का डिस्कभर बाइक एक सी सी का प्लाटिना बाइक का साथै, जिनेन जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्क रहन हो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 घर तथा कोटा सजावटका लागि तपाईँले एकपटक सम्झनै पर्ने नाम हामी कहाँ घर सजाटका सामग्रीहरू कार्पेट पर्दा पर्दाको डन्डी डोरम्याट मेट्रिक्स कुसन कुशन कभर सोफाको कभर बेड कभर फोम, पाइनका साथै कार्पेट फिटिङ तथा पर्दा सिलाउने व्यवस्था छ सम्पर्क आसिया होम डेकोर रतनगर दुई टाढी उद्योग वाणिज्यको अगाडि भेट सँगै फोन शून्य मोबाइल अन्ठानब्बे चार शाखा कार्यालय मेन रोड नारायण नेपाल बैङ्क नजिकै कु वित्तीय संस्था को आवश्यक पड़े भर्टिकल भैलेन्सिंग पर्दा पाइन आसिया होम होस, समझो कोठा सजाउने सपना पूरा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा र यो हो कार्यक्रम अर्पण समर्पण यो था समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पण तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र अर्पण समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी तपाईँको सम्झना तपाईँको आफन्तसम्म हामीले पुऱ्याइराखेका छौँ र तपाईँलाई पनि आउन मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ कुराकानी गर्नको लागि मिठा मिठा गीत सङ्गीतसँग तपाईँलाई सहयात्रा गराउनको लागि हामी तपाईँको माझमा जुटिराखेका छौँ र अर्पण समर्पणको आजको श्रृङ्खलासँग अनुप सुनसादी पसलले सहकारी गरेको छ तपाईँलाई सुनसादीका गरगहनाहरू चाहिएको छ आकर्षक डिजाइनका भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुनसादी पसललाई जुन नयाँ रोड खोर्सामा रहेको छ त्यस्तै गरी तपाईँले त्यहाँ फोन गरेर पनि बुझ्न सक्नुहुनेछ फोन नम्बर शून्य छप्पन्न छ बयानब्बे दुई सय उना सय रहेको छ प्रोपराइटर अनुप लामेछाने हुनुहुन्छ तपाईँले उहाँसँग फोन गरेर पनि अझ धेरै जानकारी लिनुहोला र अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी हुनुहुन्छ है भन्नुभएको छ राजुले म उहाँलाई स्वागत गर्छु नमस्कारमा बोल्दै हुनुहुन्छ नाम? Okay. ना राना मगर. नाम? के मेरो कट भएको मैले नसुनेको बुझ्नै सकिनँ तिजु कहाँबाट बोल्दै हुनुहुन्छ अनौठो रहेछ भनौँ अथवा एकदमै के भनौँ यसलाई तपाईँ घमण्डी चाहिँ कतिको हुनुहुन्छ ल ठिकै छ तपाईँको आवाज पनि मैले स्पष्टसँग बुझ्न सकिराखेको छैन आज अर्पण समर्पणमा आउनु भएको छ सम्झिनुहोस् आज भोलि फेरि राम्रोसँग कुराकानी गराउँला अनि मेरो साथीहरू भन्नुपर्दाखेरि अब अम्बिका आले मगर भो, खुसी थापा मगर रामचरण आले मगर गोविन्द थापा मर अमृत पलाइम अनि डोलराज दाई उहाँ चाहिँ कता हराउनु भयो मन्ठानब्बे एकचालिस साठी एकचालिसवटा नमस्कार यति बेला अर्पण समर्पणको श्रृङ्खलामा हुनुहुन्छ तपाईँ र अर्को साथी पनि हुनुहुन्छ हेलो ओहो कोही साथी हुनुहुन्छ लाइनमा किन बोल्नु भएको छैन कुनै थाहा भएन दुईवटा बाटो तपाईँको लागि खुल्लै छ भन्दा भन्दै हामी कार्यक्रमको लगभग अन्तमा पनि आइसकेछौँ है तिनजेलसम्म तपाईँले अर्पण समर्पणको यो वसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै दे धन्यवाद दिन्छु त्यस्तै इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर विश्वको जुनसुकी कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज फोन सम्पर्कमा आउनुहुने हृदयदेखि नै आभार प्रकट गर्छु र एथेन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको यस श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार